कालज नेपाली गीत हु को सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीतर को सुंदर दस्तावेजी सुगम संगीत अत्ुलनीय योगदान पुर्याउने समस्त स्रष्टा साधकमा समर्पित रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूको यो दुई सय अंकमा यहाँहरूलाई शालीन अभिवादन प्राविधिक मित्र सन्दीप सुन्दास र यो प्रस्तोता प्रकाश सामीको आज नेपाली गीती साहित्यका एक विशिष्ट प्रतिभा कवि मुक्तकार एवं गीतकार जसिन्जन प्यासीको ख शुभकामना श्रोतव्य माध्यम रेडियो नेपाल रेडियो नेपालको लामो समयको इतिहासमा एउटै गीतलाई धेरै वर्ष प्रतिबन्ध लगाइएको एउटै गीत थियो जसिन्जन प्यासीको रचना कर्मयोञ्जनको संगीत र डेजी बराइलीको स्वरमा तिमीले पनि खेलाउने उसले पनि खेलाउने म त सस्तो धेरै सस्तो गीत यो गीतलाई के कति कारणले प्रतिबन्ध लगाइयो यसबारेमा कहिले पनि गीतकार जसञ्जन प्यासीलाई पनि थाहा भएन कर्मयोंजनलाई था पनि थाहा भएन गायिका डेजी बराईले पनि थाहा भएन यसबाहेक जसिंजन प्यासीका धेरै गीतहरू दावा ग्याल्मो विनोद श्याङदेन शंकर गुरूङ पेमा लामा जस्ता कलाकारले गाएका छन् तर हामीसँग संग्रहमा आज एउटै गीत छ डेजीबराईलीको स्वरमा कर्मयोंजनको संगीतमा जन प्यासीको रचनाको यो गीत यो गीतलाई हामीले एक सन्दर्भमा धेरै पटक चर्चा पनि गरेका छौं एउटा किताब जस्तै एउटा महिला मनको चर्चा गरिएको छ र आज अर्का गायिका दिलमाया खातीलाई पनि जन्मदिनको पूर्व संध्यामा शुभकामना व्यक्त गर्दै आजको विशेष कार्यक्रम दिलमाया खातीमा समर्पित हुनेछ तर पहिलो गीत छ आज जन्मदिन परेका गीतकार जसिंजन प्यासीको रचना पड़े पढ़े बुझे क्या एटा खुला किताब मिनी पड़े Yeah hey. सर्काएर बोलाउँछु अल्याङ गरिरहन्छन् सर्काएर बोलाउँछु अल्याङ गरिरहन्छन् चड्किएर बोलाउँछु आनी गरी बस्छन् अचेल शब्दहरूले नटिरी बस्न थालेका छन् कसैले कान पुग्दैछन् कि शब्दहरूका कवि जसिन प्यासीका यी कविताका पंक्तिहरूसँग आज उहाँलाई जन्मदिनको लाख लाख शुभकामना उन्नाइस सय उनान्चासको डिसेम्बर चौध तारीकका दिन चुङथुङ चिया कमान सिरिसेमा जन्मेका गीतकार जस्यञ्जनले आफूभन्दा पूर्ववर्ती गीतकार कवि निर्विकम प्यासीको जस्तै प्यासी उपनाम राखेर कविता गीत समालोचना लेख्न थाले नेपाली साहित्यमा विद्यावारदी गरिएका जसन प्यासीलाई नेपाली गीत संगीत र साहित्यका इन्साइक्लोपेडिया भनेर पनि सारा नेपाली समाजले चिन्दछन् नेपाली गीत संगीतका ज्ञाता ज्ञानी र विशिष्ट व्यक्तित्व जसन प्यासीमा हामी सम्पूर्णका तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दै यहाँ फेसबुकमा हाम्रा मित्र पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ जन्मदिनको शुभकामना जसन प्यासीको एउटा सुन्दर रचना जसलाई डेजी बराइलीले गाउनुभएको छ एउटा खुल्ला किताब हुम तिमीले पनि पढे हुन्छ अरू जस्तै पढ़ेपछि पन्नाहरू च्याते हुन्छ राज, राजेश्वर उदयले नै फेरि भोलि जन्मदिन परेकी गायिका दिलमाया खातीलाई पनि शुभकामना व्यक्त गर्नुभएको छ वहाँले गाउनुभएको गीत पनि चयन गर्नुभएको छ त्यसै गरी तेजु ढुंगेल सुशीला सिलवाल अमरदीप श्रेष्ठ कमल कार्की देवेन्द्र मानसिंह अनन्त कटवाल मोरारी सिगदेलले पनि दुवै श्रेष्ठालाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ पाना च्याते हुन्छ अरूले जस्तै पढेपछि उहाँ क्या शब्द छ भनेर उहाँले गीतको टिप्पणी गर्नुभएको छ भने शैल पुत्रले पनि शुरू भयो कार्यक्रम भनेर जानकारी दिनुभएको छ आफ्ना शुभेच्छुकहरूलाई गायिका दिलमाया खाती नेपाली संगीत आकाशमा दुई हजार दशपछि झुल्किए यद्यपि उनी त्यसभन्दा पहिलेदेखि नै गीत गाउँथे दार्जीलिङको सामान्य परिवारमा जन्मिएकी दिलमाया खातीले शुरूआतमा लता मंगेशकरका गीतहरूलाई हिन्दीमै गाउने गर्थेन् उनलाई कुनै दिन एक शीर्षिकाले कुनै एउटा सांगीतिक कार्यक्रममा लिएर गईन। र गाउन आग्रह गरेपछि उनले मंचमा हिन्दी गीत नै गाएर ख्याति कमाएकी थिइन् तीनै दिलमाया खाती काठमाडौं घुम्न आउँदा आफ्ना आफ्नी साथी कृष्णा कन्दौंका दाजूसँग काठमाडौँ घुम्न आउँदा उनलाई रेडियो नेपालका तीन विशिष्ट कलाकारहरू तारादेवी शिवशंकर र नातिजीले भेटेर रेडियो नेपालमा गीत गाउन आग्रह गरे तर उनी लजाएर त्यति गीत गाउन मानिनन् तर उनलाई शिवशंकर मानन्दरको संगीतमा उत्तम नेपालीको शब्दमा पन्ना काजीसँग युगल गीत गाउने मौका मिल्यो दिलमाया खाती संभवत पेलपटक मलिउड का चर्चित अभिनेता डेनी डेनजुपा को बम्बई को जूह को निवास में उनको गीत लाई सुने डेनी डेनजुप्पा दिलमाया खाती का अत्यंत ठूला फैन थे र उनी आफूले बनाउँदै गरेको चलचित्र साइनोमा एउटा युगल गीत पानी है पर्यो भन्ने गीत दिलमायासँग युगल गाउन रूचि राख्थे तर दिलमाया खातीसँग सम्बन्ध स्थापना हुने कुनै माध्यम नदेखेपछि त्यो गीत उनले दिपा गत्रासँग गायो यो बारेमा दिलमाया खातीलाई सन् दुई हजारमा प्रश्न सोध्दा उनलाई कतै कही कसैले पनि अनुरोध नगरेको कुरा दिलमाया खातीले सुनाइन् विषय फेरि दोहोरिए पनि म क्षमा चाहन्छु इस्वी सम्बर दुई हजार दुईमा दिलमाया खातीको एल्बम दिल माया नामक काठमाण्डुमा लोकार्पण भयो त्यो कार्यक्रममा मैले यति मात्र भनेको थिएँ दिलमाया माया दुई शब्दले जोड़िएको नाम हो दिल उहाँको दार्जीलिङमा रहे पनि माया चाहिँ उहाँको नेपालमा रहिरहोस भनेर हामी कामना गरौं दिलमाया खाती यो मेरो मन्तव्य सुनेर भाव भाववि भएर पुतली सड़कको एउटा विमोचन समारोहमा आँखाभरि आँसु राखेर रोएकी थिइन् दिलमाया खातीले एउटा लामो मध्यान्तर पछि पुनः गायन शुरू गरिन् र विशेष उनलाई रेडियो नेपालमा ल्याउनमा तारादेवी पन्ना काजी शिवशंकर नातिकाजीको योगदान थियो भने रेकर्डमा ल्याउनका लागि नारायण गोपालको महत्वपूर्ण योगदान थियो र नेपालसँग सम्बन्ध बढ़दै गएपछि दिलमाया खातीले तारादेवी कोइली देवी, देवी रानुदेवी नुरादेवी सबैसँग गीत गाउने मौका पाइन् तर विशेष उनको गीत चाहिँ तारादेवी संग को युगल गीत घोपाल युंजन को शब्द रंगीत में निके थियो। देवी र दिलमाया खातीको स्वरलाई प्रस्तुत गर्दै प्राविधिक मित्र सन्दीप सुन्दास फेसबुकमा हामीलाई तेजो ढुंगेल लेख्नुहुन्छ जसिन्जन प्यासीलाई जन्मदिनको शुभकामना आज धेरै दिनपछि उपस्थित भए हजुरको कार्यक्रम भने सुनि नै रहेको छु धन्यवाद भनेर लेख्नु भएको छ त्यसै गरी सुशीला लेख्नुहुन्छ सर्वप्रथम गीतकार जसिन्जन प्यासीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना अनि भोलि जन्मदिन परेकी गायिका दिल खातीलाई पनि अग्रिम शुभकामना नयाँ आज दिलमाया खाती र नारायण गोपालले गाउनु भएको गीत विछोड़को पीड़ा नसकी खप्न सुन्न मिल्छ कि भनेर वहाँले प्रश्न गर्नुभएको छ भने अमरदीप श्रेष्ठले पनि जसिंजन प्यासी अनि दिलमाया खातीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ अमरदीप श्रेष्ठ र अप्सरा श्रेष्ठ फेङतेक दक्षिण कोरियाबाट कमल देवेन्द्र मानसिंह र त्यसै अनन्त कटवाल लेख्नुहुन्छ नेपाली गीत संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु हुने कवि गीतकार जसिंजन प्यासी तथा भोलि जन्मदिन परेकी गायिका दिलमाया खातीप्रति लाखौं लाख शुभकामना कवि मुरारी सिगदेलले पनि दुई उज्जवल ताराहरूलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ कवि मुरारी आगामी पुष चार गति हामी पढ़िरहेका छौं ईश्वर बल्लभको कविता शीर्षक कार्यक्रममा एक कविका रूपमा ईश्वर बल्लभको कविता भाषन गर्न सरक हुनुभएको छ भने त्यसबाहेक काठमाण्डुमा हुने प्राय सांगीतिक साहित्यिक कार्यक्रममा कवि उपस्थिति गहनतम नै रहने गरेको पाइन्छ ट्वीटरमा मेन्शन गर्नुहुन्छ विनोद दाहाल बजारमा व्यापकता नपाएका तर मूर्धन्य व्यक्तित्वहरूको चर्चा अजरामर गीतहरू दिलमाया खातिर प्रति मेरो नमन भनेर लेख्नु भएको छ त्यसै नारायणघाटबाट लेखराम सागपुटाले पनि कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ र आज साँझ नारायणी कला मन्दिर नारायणगढ़मा नारायण गोपाल स्मृति साँझ दुई हजार बहत्तरमा स्थानीय गायि गायिकाले नारायण गोपालका गीत गाएर रमाइलो बनाए भनेर उहाँले जानकारी पनि दिनुभएको छ भरतपुरको नारायणी कला मन्दिरमा आज नारायण गोपालको पुण्यतिथिको चौविसौं पुण्यतिथिको सन्दर्भमा नारायण गोपाल स्मृति साँझ भइरहेको छ सा। नारायणी कला मन्दिर निर्माण गर्नका लागि नारायण गोपाल स्वयं पनि पैसा उठाउन रकम उठाउन सहयोग गर्न कार्यक्रम गर्न नारायण घाट पुगेका थिए दावा ग्यालमो डेजी बराइली लगायत अन्य धेरै कलाकारसित त्यसकारण पनि नारायण घाटको नारायण गोपालसँग गहिरो सम्बन्ध रहिआएको छ जानकारी दिनुभएकोमा लेखराम सापकोटाजीलाई हार्दिक धन्यवाद गोकुल कणेल सागर पौडेल पनि मेन्शन गर्नुहुन्छ साँचैकै यो कार्यक्रमले अग्रजहरूसँग जोड्ने पुलको काम गरेको छ धन्यवाद लेख्नु भएको छ दिलमाया खातीको गायनको प्रतिस्पर्धा पहिलो पटक दार्जीलिङ सांगीतिक शिविरमा गायिका अणा लामासित भयो पर्वतकी रानी दार्जीलिङमा त्यति बेला जम्मा दुईजना गायिका चर्चित थिइन्यादै गरेको थाहा पाएपछि अर्णा लामाको टोली विशेष गरेर शरण प्रधान रंजित गजमेर अनि जितेन्द्र बरदेवाले तत्कालै अर्णा निम्ति नयाँ गीत तयार पार्यो यहाँ फूल नखिलेछ बहार आउन नै भूलेछ लोयट गार्डनमा पस्ने बित्तिकै गीतकार जितेन्द्र बरदेवालले दुई घण्टा चान्चुन समयमा लेखेको यो गीतबाट अर्णलामा प्रथम भइन् भने त्यही प्रतियोगितामा हिमालय कला मन्दिरबाट गोपालन र कर्मनसँग प्रतियोगितामा सहभागी हुन आएकी गायिका दिलमाया खाती पनि प्रथम भइन् निर्णायकले दुवैलाई प्रथम बनाएर दार्जीलिङवासीहरूलाई त्यति बेला द्वन्दबाट मुक्त गराए त्यो त्यस एक किसिमको जाथिक समाजा, विस को निम्ति एवं सामा राजनीति दुबई का प्रथम भे ते प्रथम भीत नई दिलमाया खातीले पशेड नेपाल में आपने स्वर में रेकर्ड करी गोपाल को शब्द कर्म गोपाल को संगीत में मा प्रथम भएको यो गीतपछि दिलमाया खाती योञ्जनहरूको ग्रुपमा परे कर्म योञ्जन र गोपाल योजन नगेन्द्र थापाको ग्रुपमा भने अर्णालामा फेरि शरण प्रधान र रंजित गजमेरको ग्रुपमा रहे र दार्जीलिङमा यी दुई समूह अम्बर गुरूङ नेपाल प्रस्थान भएपछि बलियो रूपमा सांगीतिक जगतमा देखिएको एउटा टोली मानिन्छ दिलमाया खातीले आफ्नो गायनको समयमा दार्जीलिङमा चलचित्र सुटिंग गर्न आएका राज कपूरका अगाडि पनि हिन्दी गीत गाएर प्रभाव पारेकी थिइन् राज कपूरले उनलाई बलिउडमा आउनका निम्ति पनि आग्रह गरेका थिए तर दिलमाया खाती घरकी एक्लै छोरी भएका कारणले जाने परिस्थिति नमिलेको जान सकेनन् र उन, उनको बलिउडसँग त्यसपछि कुनै सम्बन्ध हुन सकेन सम्झना रहेसम्म दिलमाया खातीले धेरै गीतहरू दार्जीलिङमा हुँदा दार्जीलिङकै श्रष्टाहरूको शब्द संगीतमा गाएकी थिइन् भने नेपाल आएपछि नेपालमा नातिगाजी शिवशंकर रत्नबहादुरका संगीतमा पनि गाएकी छिन् भने पछिल्लो पुस्ताका संगीतकारमा डाक्टर किराँतका संगीतमा पनि गीत गाएकी छिन् र माधव घिमिरे गीता त्रिपाठी कपिल ला शब्दमा पनि उनले गीत गाए गाएकी छिन् युवा पुस्ताका गायक शैलेश सिंहसँग उनले आफ्नो पुरानो गीत पुनर रेकर्ड पनि गराएकी छिन् हाम्रो फेसबुकमा त्रिचन्द्र श्रेष्ठ लेख्नुहुन्छ एउटा खुल्ला किताब हुम तिमीले पनि पढे हुन्छ अरूले जस्तै पढ़ेपछि पन्नाहरू च्याती हुन्छ कालजय गीत जसन्जन प्यासीको शब्दलाई डेजी बरालीको स्वरमा धेरै समयपछि सुन्न पाउँदा खुशी लाग्यो यो कार्यक्रम सामुदायिक रेडियो मदन पोखराबाट श्रवण गर्दछु भनेर त्रिचन्द्र श्रेष्ठले लेख्नुभएको छ भने चिरञ्जीवी नेपालले मेरो इच्छा पूरा भयो भनेर टिप्पणी गर्नुभएको छ र हाम्रो मा मनु आवासले नेपाली संगीत जगतका मूर्धन्य श्रस्ता दोए दिलमाया खाती र जसिंन प्यासी दुवैलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ राजन शर्मा दिनेश कोहली दीप शर्माले पनि कार्यक्रमको सफलताको शुभकामना गर्नुभएको छ आजको कार्यक्रममा हामी चर्चा गर्दैछौं भोलि जन्मदिन परेकी गायिका दिलमाया खातीका बारेमा दिलमाया खाती को दार्जीलिङमा आफ्नो समकालीन साथी थिइन् गायिका अरूलामा र काठमाण्डुमा उनको विशेष रूपमा तारादेवी नै निकटका मित्र रहे। रह नारायण गोपालले दिलमाया खातीलाई पहिलो गीत विछोड़को पीड़ा नसकी खप्न रेकर्ड गराउँदा दोस्त भनेर सम्बोधन गरेका थिए र नारायण गोपालको उनी जीवनभर नै दोस्त रह गत वर्ष दुई हजार नारायण गोपाल संगीत कोषद्वारा गायिका तर्फबाट पहिलो पटक सौ सम्राट नारायण गोपाल स्मृति पुरस्कार पाउने दिलमाया खातीले नारायण गोपालसँग बाहेक पन्ना काजी तारादेवी कोइली देवी, देवी सबैसँग युगल गीत गाएकी छिन् भने यहाँ प्रस्तुत छ तारादेवीसँग गाएको युगल गीत शब्द संगीत कोइलीदेवी क्रममा आरटी हेभन लेख्नुहुन्छ मलाई त जसेन्जन प्यासी जियोको बारेमा थाहा नै थिएन धन्यवाद प्रकाश हामी सर आजको एपिसोड पनि निकै ज्ञानवर्धक हुने भयो भनेर वहाँले लेख्नु भएको छ भने सम्राट केसी रमेश घिमिरे लगायत अन्य धेरै मित्रहरूले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ त्यसै गरी ट्वीटरमा हामीलाई राजन शर्माले जाप, नागो या जापानबाट लेख्नु भएको छ लामो समयपछि कार्यक्रम सुन्दै गरिएको अवस्था थ्याङ्कयू प्रकाश दाजु भनेर लेख्नुभएको छ त्यसैगरी दिनेश कोहली मेन्शन गर्नुहुन्छ दुवै श्रष्टाप्रति जन्मदिनको लाख लाख शुभकामना दिलमाया खातीज्यूलाई पनि अग्रिम शुभकामना भनेर लेख्नु भएको छ दिलमाया खाती को धेरै मन पराएको र सम्झना गर्ने गीतमा पर्दछ नारायण गोपालसँग गाएको पहिलो युगल गीत जो नारायण गोपालको जीवनकालको रेकर्डिङको पहिलो इतिहास नै मानिन्छ र युगल गीतको इतिहासमा यो नारायण गोपालको पहिलो गीत मानिन्छ रत्न शमशेर थापाको शब्द नारायण गोपालको संगीत दिलमाया खाती र नारायण गोपालको युगल स्वर पीडान नारायण गोपाल र दिलमाया खातीको यो दोस्ताना को को। को गीत थियो बीसको दशकको बीस दशकको पूर्वार्धमा नारायण गोपालका छ गीतको रेकर्डिङको कलकत्ता इतिहाससँग जोडिएको यो गीतले नारायण गोपाल र दिलमाया खातीलाई मात्र होइन नेपालको संगीत र दार्जीलिङको संगीतको बीचमा पनि सांगीतिक एक एकीकरणको एक झिल्का बालेको गीत यो सम्झना गर्न सक्छौ हामी र दिलमाया खातीले यस बाहेक अन्य धेरै गीतमध्ये पछिल्लो चरणमा रत्नबहादुर खड्गीका संगीतमा गीता त्रिपाठी ज्ञानेन्द्र शाह नरेन्द्र प्यासीका गीतहरू पनि गाएकी छिन् तर आज हाम्रो संग्रहमा ईश्वर बल्लभको शब्द कर्मयोंजनको संगीतमा कुमार सुब्बा र दिलमाया खातीको यो एउटा कालोजय युगल गीत भानी दिन आगो लाग is yeah. a दिलमाया खातीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै विराटनगरबाट गायिका रश्मि अमाते लेख्नुहुन्छ दिलमाया दिदीलाई मेरो पनि विशेष शुभकामना सुनाइदिनुहोला विछोड़को पीड़ा शैलेश सिंहजीसँग दिदीकै अगाडि गाउने सौभाग्य पाएको दिन याद आयो भनेर लेख्नु भएको छ अजर अमर गीतहरू भावी पुस्तालाई गीत संगीतको गतिलो श्रव्य सन्दर्भ पुस्तकालय हुनेछ हरेक एपिसोड सुरक्षित रहनु जरूरी छ भनेर उहाँले लेख्नुभएको छ भने उदित बराल लेख्नुहुन्छ सम्हाला पश्यौरी त्यो लत्री सक्यो भूइँमा पहिलो पटक सुन्न पाइयो धन्यवाद दाजु भनेर लेख्नुभएको छ परिपुष्पीले जसन्जन प्यासीको बारेमा लेख्नुभएको छ प्यासीको चर्चा खासै सुनेको थिएन आज पहिलो पटक नाम सुन्दैछु धन्यवाद प्रकाश दाजु भनेर लेख्नु भएको छ धेरै समयको अन्तरालमा सुनिरहेको छ कार्यक्रम साह्रै आनन्दित र संगीतमय छ दुवै श्रष्टालाई जन्मदिनको लाख लाख शुभकामना प्रकाश माथ एडिक लेख्नुहुन्छ ट्विटरमा हामीलाई आफ्नो विचार व्यक्त गर्नुहुँदै एक मित्र देवेन्द्र मान लेख्नुहुन्छ दिलमाया खातीको युवक युवा अवस्थाका गीतहरू र विशेष गरेर गा युवाहरूसँग गाएका गीतहरू सुन्न पनि इच्छुक छु भनेर उहाँले उल्लेख गर्नुभएको छ राजेश्वर उदयले विछोड़को पीड़ा गीत प्रसारण गरिदिनु भएकोमा आभार व्यक्त गर्नुभएको छ कुमारजंग कार्की सुमित्रा रिमाल प्रमोद अमाते एकनाथ घिमरे लगायत धेरै मित्रहरूले दिलमाया खातीलाई जन्मदिनको लाख लाख शुभकामना व्यक्त गर्नुभएको छ दिलमाया खातीको गायन लोक शैलीका वा लोकलयका गीतहरू मात्र नभइकन आधुनिक गीतमा एक भावप्रवणशीलता भएका गीतहरू वा भनौँ क्याथर्टिक गीतहरूमा पनि उनको विशिष्ट पहिचान छ यहाँ एउटा गीत छ गोपालिंजनको शब्द संगीतमा जीउन देऊ मलाई यो शब्दको विशेष गीतका गीतकार गगन गुरूङ संगीतकार कर्मयोन्जन कर्मयोंजनसंग र गोपालनस दिलमाया घातीको लामो असोसिएशन रहयो गत वर्ष दिलमाया घातीलाई स्वर सम्राट नारायण गोपाल, गोपाल स्मृति पुरस्कार प्रदान गर्दा कर्मयुञ्जन पनि एक विशेष अतिथिका रूपमा उपस्थित थिए नारायण गोपाल निवासमा आज नारायण गोपालको चौविसौं पुण्यतिथिका सन्दर्भमा नारायण घाटको नारायणी कला मन्दिरमा नारायण गोपाल स्मृति साँझ भइरहेको कुराले नारायण गोपालीय संगीत मन पराउने र अजर अमर गीतहरूलाई माया गर्ने शुभेच्छुकहरूको निम्ति खुशीको कुरा भएको छ आजको यस कार्यक्रममा धेरै युवाहरूले वा धेरै श्रोताहरूले चाहना गर्नुभएको शैलेश सिंह र दिलमाया खातीको युगल स्वर कपिलराज सुश्वर बल्लभको शब्द र संगीतमा यहाँ प्रस्तुत छ रमेश घिमिरे लेख्नुहुन्छ पुराना गीत संगीत सुन्नुको मजा नै बेग्लै बानी नै पर्ने भयो भनेर त्यसै गरी विजय चाम्स लेख्नुहुन्छ यो गीत अति मिठो पारामा गाउनुभएको छ सा, शैलेश दाईले भनेर त्यसै गरी ट्विटरमा हामीलाई संगीतले मेन्सन गर्नुभएको छ खोलाको दुई किनार भयो बोलको गीत सुनाइदिनु भनेर यो गीत हामीसँग संकलनमा नभएको कारणले गर्दा हामीले प्रस्तुत गर्न सकेनौं लुसिफर लेख्नुहुन्छ गाईका दिलमाया खातीज्यूलाई जन्मदिनको लाख लाख शुभकामना र कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना, प्रगति कामना गर्दछु भनेर लुसिफरले लेख्नु भएको छ मलाई लाग्छ लुसिफर जस्ता हाम्रा धेरै शुभेच्छुकहरू जसले यो कार्यक्रमलाई नियमित रूपमा आफ्नै किसिमको शुभकामना दिइरहनु भएको छ र यहाँहरू नै हाम्रो प्रेरणाको स्रोत हुनुहुन्छ र यहाँहरू जस्ता स्नेही मित्रहरूले यो कार्यक्रमप्रति राख्नु भएको सद्भावका कारण नै यो कार्यक्रम दुई सय चार अंकसम्म आइभएको छ रुशिफरजी मनु आवासजी उदीपजी लगायत धेरै मित्रहरूमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौ कार्यक्रमको अन्त्यमा फेरि एकपटक नारायण गोपाल र दिलमाया खातीलाई कर्म गोपालको संगीतमा नगेन्द्र थापाको शब्दमा में देख रहा हो गई कैसे जिंदगी मेरो जागरूक देख रहर हो रो को भू हसो आपुटे आंसो आप केहुना ना लगे अपने माया लगे आऊ था के लो माया लगे आऊ जन्मदिन परेकी गाएका दिलमाया घातीलाई सम्पूर्ण युनिटको तर्फबाट लाख लाख शुभकामना व्यक्त गर्दै र गीतकार जसन्जन प्यासीको सृजनशीलता अझै अगाडि बढोस् भन्ने कामना गर्दै आजको यस कार्यक्रमबाट प्राविधिक पित्र सन्दीप सुन्दास र यो पुस्तक प्रकाश हामीलाई बिदा दिनुहोस् मैं जिंदगी मेरे तिमी आज मा लाए लागे था। मा आज पक्ष लगे गीत सविशेष प्रस्तुति अजर अमर गीत